कसलाई हुन्छ मर्ने रहर मैले पनि रहरले मर्न चाहेको होइन भन्न त भन्ने होला कति नामर्दा रहेछ एउटा केटीको लागि आत्महत्या गरेछ तर तिमी मेरो लागि एउटा केटी मात्र थिएनौ मेरो सारा संसार भने पनि मेरो जीवन भने पनि मेरो जिउने आधार भने पनि तिमी थिए हो तर तिमी खुसी भैहोली कादी सधैँ गदा मिठो ला भात भाँदि गए तिमी मलाई मृतु दिए मान्छे तिम्रो मानि आए भैली गाति जल्दै गदा मेरो भात भात भारती गए तिमी मलाई मृत दिए मान्छे दिम्रु साथमा असार गएछ अरू खोज्छ मसान सान गएछ गए तिमी मलाई बिर्थ दिएर मान्छे तिम्रो बानी आए मेरो बानी आएर गए भयो तिमीलाई दुली असार गायो छ आउनु खोजा छ मसार सान गछ गायौ तिमी मलाई बितु दिए मान्छे नेपाली yeah, गाउँले आशीर्वाद खाँदै थिए मलाई राम्रा भने राम जाप्दै थिए गायौ तिमी मलाई मिठु दिएर मान्छे तिम्रो मानि आयो आशेर बादथाँदै थिए मलाई राम राम फेरि तिमी मलाई दिए मानि आए मेरो माने आए फरक यति भयो तिमलाई ढुलिदिएर मलाई पिताम्बरि पुस्कल मेरो अर्कैसँग बिहे हुँदैछ हुन सक्दैन देखि धेरै टाढा छौ म पनि देखि धेरै टाड़ा जान्छु त्यो पनि कहिले नफर्कने गरेर तिमी त धेरै खुसी हौली तर तर म नफिर्स तिमी पनि म गएकै ठाउँमा आउनुपर्छ